नमस्कार अनि हार्दिक हार्दिक देखा, स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघे हर्समा रोजाइमा लुप भाकाको अर्को एउटा रमाइलो बसाइली राजु पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मैत्रो राजले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लुक भाकाको व्यवसाय लिएर हामी हप्तामा दुई दिन आउँछौँ आज बिहिबार व्यवसाय हो र जुन व्यवसायमा आए पनि वास्तवमा रोजाइमा लुक भाकाको व्यवसायमा रहेर विशेष गरी तपाईँकै रोजाइमा रहेका यस्तो मधुरो लुकधरी भाकाहरू हामी तपाईँको लागि राख्नेछौँ यदि सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भएका भने आउनुहोला आज पनि तपाईँ आउने दुई दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी लागि खुल्लै छ अनि तपाईँको तपाई रोजाइमा रहेको भएका तपाईँले सुन्नुहोस् र तपाईँको नजिकको व्यक्ति हुनुहुन्छ कोही तपाईँले कसलाई सुनाउन चाहनुहुन्छ जा तपाईँलाई मनपर्ने भएका एकजनालाई मात्र तपाईँले सम्झिनुहोला रोजाइमा लुकथाकाको व्यवसायमा रहेर र यति बेला तपाईँले हामीलाई रेडियो अर्पण एकछिन चार थप्लो पाँच मेगाहरको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम गरेर पनि विश्वको जुन सुनिराख्नु भएको छ यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा आफ्नो रोजाइको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो हेलो नमस्कार भनेको हजुर कामाटीको बोल्दै हुनुहुन्छ टी बानेश्वरबाट सन्जु शिवाकोटी ब्रह्मनगरबाट भएको भए म आफै नाम भनिदिन्थेँ है त ल ठिकै छ मेरो भइसक्यो अघि नै भएको अनि तपाईँको के भयो मेरो पनि भइसक्यो भइसक्यो चार बजिसक्यो अब त नहुने कुरै भएन अब त खाना हुने बेला हुन्छ एकैछिन पछाडि त है हजुर भन्नु पऱ्यो अनि काठमाडौँको बसाई कस्तो छ पानी कतिको परिरहेको छ झरी बर्खा कतिको लागिरहेछ त्यतातिर कस्तो छ काठमाडौँको हिजोको अहिले बर्खामा ठेगान नै हुँदैन ठिक छ अनि हाम्रो सञ्जुजीलाई आज कुन भागा सुन्न मन लाग्यो कुनै ल राज्य बजेन र राज्यलाई मनपर्ने भएका बजाइदिनु भयो भने पनि हाम्रो सञ्जीलाई भइहाल्छ नि है त्यही त नराम्रो र एकदम चर्चामा नआएको भएका त हाम्रो राज्य पनि पक्कै बजाउनुहुन्न क्यारे है ल ठिक छ अहिले पनि तपाईँबाट छुटिन्छु अन्तमा एकजनालाई मात्र सम्झिनुहोस् कसलाई सम्झिनुहुन्छ तपाईँलाई मनपर्ने भएको मार्फत तपाईँहरू दुईजनाको लागि ल फेरि झ्याली गर्नुभयो है हुन्छ अहिले भने तपाईँबाट बिदा हुन्छ है दिदी नमस्ते ल नमस्कार देखि देखी देखि एक्लि जब दैव लाग्यो माया छुट्यो आफन्त टाढे मृत्यु पनि मदेखि टाढा टाढा भाग्यो निकै नै चर्चामा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ सन्जुजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र तपाईँलाई पनि यस्तै भाका सुन्दा मन लागेको छ तपाईँको नजिकको व्यक्तिलाई सुनाउन मन लागेको छ आफूलाई मनपर्ने भएका भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो खुल्लै छ शून्य छपन्न पाँच तिस शून्य छपन्न पाँच त्रिसठी यति बेला कोही साथी हुनुहुन्छ हजुर नमस्कार हजुर दिदी नमस्ते शान्तिजी हजुर के छ खाजा खानुभयो भइसक्यो दिदीको भयो मेरो पनि भइसक्यो अनि के गर्दै हुनुहुन्छ अहिले परिरहेको छ दिदी बस्छु घरमै पानी परे पछाडि झन् सजिलो भयो बाहिर निस्कनु पनि परेन है त्यही त त्यही भएर त मैले भनेको नि है कुन भागा सुन्न मन लाग्यो मरुभूमिमा जस्तो ल ठिक छ कसलाई सुनाउनुहुन्छ नि बिस्तै गरी हुन्छ रेडियो सुन्दै गर्नु होला है हो हो प्याकुल भैरा गरे दस्तु मध्ये रातमा सानी तल व्यकुल भैर मरुमी मन जस्तो नगरेको सपना देखे जस्तो निकै नै भागा भाका सुनि सुनिसक्नु भएको छ शान्तिजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र यस्तै गरी तपाईँलाई पनि सुन्न मन लागेको छ मन मनपर्ने भाका पनि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय रोजाइमा रहेको सुमधुर लोक भाका हामी तपाईँको तपाई लागि पक्कै पनि राख्छौँ र रोजाइमा लोक भाकाको व्यवसायमा यति बेला हामी एउटा मिठो भाका राख्छौँ त्यस पछाडि छोटो व्यवसायिक विश्राम लिन्छौँ अनि तपाईँको रोजाइमा रहेको भाका सुनाउनको लागि पक्कै पनि आउनेछौँ फोन प्रयास गर्दै गर्नुहोला सँगै जिउने छ त्यस्तै त्यस्तै भ सानो एउटै धोको छ मर्ने तिम्रै का गाँवघरा समाज को दर्पण सुन्न हो रेडीओ आर्पण आज मैले गहना नि? एक पटक घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादी हजुर पनि त्यो पनि भरिराख्नु पर्छ र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 हजुर हमारा सेवाहर पलसर दुई सी सी बाइक दुई सी सी सी का पलसर माइलेज राश्क सर्वाधिक बिक्री एक सौ पच्चीस सी सी एक सीसी का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रह सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स ट्राली खैरनीचार मगरी चोक प्रसाद चितोवन फोन शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न घर छाएको एक वर्ष भएको छैन पानी चुहिएर म त हैरान भइसकेँ भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेलसीमा रहेको शिव शक्ति कङ्क्रिट उद्योग नि ए हो म त अहिले हिँडिट उद्योगमा हामी कहाँ ब्लक रिंग, कम्पाउन्ड पोल पिल्लर डिजाइन डिजाइनका आकर्षक रेलिङ साइज साइजका आकर्षक डिजाइनका मूर्ति लगायत विविध सिमेन्टका सामग्रीहरू ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा हुनुका साथै सामग्री टुटफुट भएमा कम्पनी आफैले बिहोर्ने जानकारी गराउँदछौ विज्ञापन होइन गुणस्तरमा ध्यान दिउ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ संपर्क शिवशक्ति कंक्रीट उद्योग रत्नगर तीन बेल्सी हाईवे संगे मोबाइल अंठानब्बे चार सय पचास छप्पन्न चार, चार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 किचनदेखि बेडरुमसम्म स्वदेशी र बिर हफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनिचर दङ्ग भाचुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी ल जु भाइ सम्झनु सही टाढी चोपको सस्तो भर्नेछलाई हजूर पूर्वी चितवन कई ठूल र एकमात्र विश्वासिलो सो फर्नीचर रत्नगर दुई सिमाड टाँडी प्रोपाइटर अनिल अधिकारी अंठानब्बे पांच पचास बैसठी पांच प्रसाद अधिकारी मोबाइल अंठानब्बे पांच पचास साठी पांच सै सैतीस फोन शून्य छप्पन्न पांच तिरसठी यतातिर तिरा छोडी छोडी जानु है उता घरखुराको फेसनको पाँच लुगा जोता मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजालमा मनकामा फ्यान्सी एक हजारमा हाई स्कुलको को बजालमा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 मन ना फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजामना मन फेन्सी एक हजारमा हाई स्कुलको टाढीको बजार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 हजुर हामी कहाँ बर्सर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रालीबाट उत्पादित जापनि जस्ता पाता फिटिङ पाइप सम्पूर्ण निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरी सामान सुप मूल्यमा पाइन्छ साथै शा, दस वर्ष ग्यारेन्टी भएको पेरी धाराको पूर्वी चितवनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ हप जानकारीको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि छपन्न पाँच मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सुजन खनाल मुकुन्द खनाल yeah. गायिका रामाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ अहिले तपाईँ सुन्दै सफल रेडियो, रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम रोजाइमा लोक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लोक भाकाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार र हामीले तपाईँकी रोजाइमा रहेका सुमधुर लोक भाकाहरू लागि प्रस्तुत गरिराखेका छौँ यदि सुन्न मन लागेको छ कुनै पनि लोकदोरी भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य र शून्य छपन्न तपाईँको ऊर्जाइमा रहेको भाका पक्कै पनि हामी तपाईँको लागि राख्ने नै छौँ र तपाईँको नजिकको एकजना व्यक्तिलाई पनि तपाईँले सम्झिन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकभाका मार्फत बजारमा आएका छन् चर्चित चर्चित लोकभाकाहरू जुन भाकाले तपाईँलाई निकै नै आनन्द दिन्छ सुन्दाखेरि ती भाकाहरू तपाईँले सुन्न सक्नुहुनेछ र नजिकको एकजना व्यक्तिलाई तपाईँले सुना यति सु। बेला सु। पनि एकै साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भएका सुन्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ज्यामिरेबाट राधा अनि राधाजी राधा के गर्दै हुनुहुन्छ पानी परेको छ कि छैन अहिले है अझ पानी पर्दै रोकिँदै पर्दै रोकिँदै गरिरहेछ है बेलुकासम्म कतिपल्ट पुग्छ थाहा था छैन है अनि आज हाम्रो राधाजीलाई कुन भागा सुन्न मन लाग्यो कसलाई सुनाउनुहुन्छ नि विशेष गरी त्यो भागा चाहिँ एकजनालाई मात्र सम्झिनु सम्झिन पाइँदैन जम्मा एकजना नजिकको व्यक्तिको ल हुन्छ रेडियो सुन्दै गर्नु होला है त ल नमस्कार समझे दो पर सना समझाना ले को डोबाना पासू ले दो पर सम्झनालाई साटेको रुमाला सुले नै धुनु पर्ला सानो निकै नै मनमा स्पर्शी भाग तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भएकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकछिन जातुप्लोचम्ब्ञहरूसमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र रोजाइमा लुक भाकाको व्यवसायमा रहेर तपाईँको माझमा तपाईँकै रोजाइमा रहेका सुमधुर लोकभाकाहरू प्रस्तुत गरिराखेका छौँ र यति बेला कोही साथी हुनुहुन्छ सायद अन्तिम सहभागी हुनुहुन्छ कि जस्तो लागिरहेको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार ओफो कोही साथी हुनुहुन्थ्यो गइसक्नु भएको छ तपाईँ आउन चाहनुहुन्छ भने आउनुहोला आउनुभयो भने अन्तिममा एकजना साथीलाई लिन सक्छौँ कि भन्दै थिएँ राजेजा सक्दैनौँ है अब कालेबुङको अन्तमा आइसकेका छौँ ठीकै छ ठिकै छ यही तिनजेलसम्म तपाईँहरूले रोजाइमा लुक भाकाको यी बसाइलाई साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनबाट तपाईँहरूले साथ दिनुभयो जहाँ कहीँ रहेर तपाईँहरूलाई पनि धन्यवाद दिन्छु र एन्जेल जो, जो साथीहरू आज फोन सम्पर्कमा आइदिनु भयो तपाईँलाई धन्यवाद छ र प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो राजले राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै रोजाइमा लुक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार के बाइकिंग तैक एक्सचेंज करने सोचाई में छपन्न पांच तिरासी घर तथा कोटा सजावट का एक पटक समझने नाम हो oh, हमी कहा सामग्री कारण्डी डोरमैट मेट्रिक्स, कुशन कुशन कवर सोफाको को कवर बेड कवर फोम पाइन का साथ ही कारपेट फिटिंग तथा पर्दा सिलाऊने व्यवस्था सम्पर्क आसिया होम डेकोर रतनगर दुई टाढी उद्योग वाणिज्य सङ्गीतको अगाडि दियालो भेटसँगै फोन शून्य छपन्न पाँच तिरासी सात सय तिस मोबाइल अन्ठानब्बे चार एकाउन्न छयालिस चार चार त्रिपन्न बयालिस आठ सय सतहत्तर शाखा कार्यालय मेन रोड नारायणगढ नेपाल बैङ्क नजिकै पुनः कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यालेन्सिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् हजुर, ल हजूर हमीपर् समझी सम्धी होने भू केटाकटी एक अर् के के मन हाले, अब किला गहना को अर्डर कर हजू चिंत लिन्दा होने वाला समझीजी हमें रत्नगर दी सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो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 पाई घर निर्माण कर फ्री होम डिलीवरी सहित अन्य वस्तु का चौकोसुना सस्तो आकर्षक बलियो आधुनिक डिजाइन का भरपर्द दो झाल ढोका आर्क और भेन्टीलेन का एक पटक रत्नगर तीन शांति चौक मिकल्प कंक्रीट उद्योग रत्नगर तीन शांति चौक चितोन नंबर शून्य छप्पन पांच साठी नौ सतहत्तर मोबाइल नंबर अंठानब्बे एकसठी नौ सय सतहत्तर पचास पैसठ चारेतिस न तिमलाई रोडरत्न सुन चादी पशुलबाट सुनका गहना बनाइदिन्छु अब त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 देखि किचनदेखि बेडरुम स्वदेशी र बिर्सी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भातमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी सै टाडी चोक